अर्पण सबैका लागि सधैँका लागि रेडी अर्पण एक सय चार थप्लो पाँच छाहसँगै इन्टरनेट अनलाइनमा डब्लु डब्लु डट रेडी अर्पण कम डट एन पेबाट विश्वभरिक साथ सुनिरहनु भएको साँझ साढे छ बजेको अर्पण स्थानीय समाचारमा तपाईँलाई स्वागत छ म सुजिता हमालि विस्तारमा अन्डा पाने कुखुरा उत्पादनमा आएको ग्राहटले चितनमा अन्डाको भाउ आकर्षिँदै गएको छ बर्डफ्लूले यो वर्षको सुरुवातदेखि नै व्यवसायले अन्डा उत्पादन गर्ने कुखुरामा लगानी नगरेपछि अहिले अन्डाको भाउ आकर्षित पोकेको हो उपभोक्ताहरू अहिले अन्डा प्रति गोटा बाह्र रुपियाँसम्ममा खरिद गर्न बाध्य भएका छन् तिसवटा अन्डा रहने एक केड खरिद गर्दा उपभोक्तालाई व्यवसायीहरूले तिन सय तिस लिँदै आएका छन् महिनेपछि अन्डाको भाव बढ्दै गएको उपभोक्ताले बताएका छन् अहिले करिब तिस प्रतिशतले अन्डामा भाव वृद्धि भइसकेको उपभोक्ताले बताएका छन् वैशाख जेढताका सातदेखि आठ रुपियाँ प्रतिकोटा रहेको अन्डा अहिले बाह्र रुपियाँ पुगेकाले उपभोक्ता मारमा परेको उनीहरूले गुनासो गरेका हुन् एकरेटको थोक मूल्य भने दुई सय रहेको व्यवसायीले बताएका छन् नेपाल प्रेस युनियनले पत्रकार महासंघलाई सही बाटोमा हिँडाउन आन्दोलन गर्नु परेको जनाएको छ सदस्यता वितरणमा महासंघकै नेतृत्वले अनियमित गरेको भन्दै विधान अनुसार चलाउन आन्दोलनको आवश्यक भएको प्रसारित अर्पण बहसमा कुराकानी गर्दै प्रेस युनियनका केन्द्रीय अध्यक्ष किरण पोखरेल आस्थाको आधारमा कृत्य गरी वितरण गैर पत्रकारलाई सदस्यता वितरण गरेको भन्दै पत्रकारहरूकी छाता संगठन विरूद्ध आन्दोलन गर्नु बताउनुभयो आफ्नो स्वार्थको लागि आन्दोलन नगरीको स्पष्ट पार्दै उहाँले महासङ्घ विधान अनुसार चल्नु पर्नेमा जोड दिनुभयो आफूको आन्दोलनले कुनै दरार उत्पन्न नगराउने दावी गर्दै अध्यक्ष पोखरेलले आन्दोलन साङ्केतिक रूपमा रहने बताउनु छ केही दिन अघिदेखि महासङ्घप्रति असन्तुष्टि बनेको प्रेस युनिले आन्दोलनका कार्यक्रम अन्तर्गत शुक्रबार देशभरका महासंघका जिल्ला महाशाखा शाखाहरूमा कालो छन्दा गाडी आधा घण्टा धरना दिने र त्यति गर्दा पनि निर्णय नसच्याएपमा अर्को चरणको सांकेतिक आन्दोलन गने उहाँले जानकारी दिनुभयो सदस्यता वितरण सम्बन्धी विभाग चर्किँदै गएपछि प्रेस युनियन आबद्ध महासङ्घका सचिव जगत नेपाल र चारजना केन्द्रीय सदस्यले महासङ्घको बैठक बहिष्कार गरेका थिए युनियनले अवैधानिक तरिकाले गरेको सदस्यता वितरण तत्काल फिर्ता लिन र गैर पत्रकारको प्रवेशलाई रोक लगाउन महासङ्घ नेतृत्वलाई आग्रह गरेको छ चितवनमा दुई हजार उनासत्तरीमा बनाउन लगिएका अठारवटा सहितका मूर्तिहरू अल्पत्र परेका छन् सहित प्रतिष्ठान शाखा र सुवाले वर्ष गाडी मूर्ति बनाउन दिएर अहिलेसम्म लिन नआएकोले मूर्ति बनाउन खर्च भएको बाह्र प्राप्त नभएकाले आफ्नो लगानी खेर गएको मूर्तिकार श्री बहादुर पत्रकार सम्मेलन गरेर दुःखेसो व्यक्त गर्नुभयो दुई हजार बनाउन लगिएको शहीदहरूको अठारवटा मूर्तिको दुई लाख पचास ख उन्चालिस हजार दिएको र त्यसपछि सम्पर्क हुन नसकेको मूर्तिकार केसीले बताउनु भएको छ आफ्नो दुःख र ली उठाउनको लागि पत्रकार सम्मेलन गरेको बताउँदै मूर्तिकार केसीले सबैलाई सहयोग गर्न आग्रह गर्नुभएको छ केसीले आफूलाई शहीदहरूका मूर्ति बनाउन दिनेहरू सम्पर्कमा नआउनेले शहीदहरूको अपमान भएको जानकारी दिनुभयो रत्नगर एकमा राईको सर्वाङ्गीक सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडको चौथो साधारण सभा आज सम्पन्न भएको छ सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेड जिल्ला अध्यक्ष क्षेत्र कुमारी पाण्डेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संस्थाकी अध्यक्ष मिना पौडेलले वार्षिक कार्यक्रम कार्ययोजना तथा व्यवस्थापक सीता चौधरीले लेखा परीक्षकको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो कार्यक्रममा ज्येष्ठ नागरिक रत्नगर एकी नन्दकुमारी अधिकारी र रणबाचाकी छनु थरुणीलाई सम्मान गरिएको थियो त्यस्तै सोनो चौधरीलाई छात्रवृद्धि प्रदान गरिएको संस्थाले जनाएको छ कार्यक्रम संस्थाकी अध्यक्ष मिना पौडेलको अध्यक्षतामा भएको थियो दुद्ध पिउने पानीबाट वञ्चित रहेका माडीको बगोडा गाविसकोडा नम्बर चार घो सरी भुजेल टोलका स्थानीय बासिन्दाले अब शुद्ध पिउने पानी पाउने भएका छन् विगत लामो समयदेखि खानेपानीको समस्याबाट पीडित बनेका त्यस क्षेत्रका स्थानीय बासिन्दालाई दात्री संस्था नेवारले आर्थिक सहयोग गरेपछि सो क्षेत्रमा पिउने पानी पुग्ने लागेको हो नेवार समाज र खानेपानीद्वारा अठार लाखको लागतमा निर्माण सम्पन्न गरिने परियोजनामा अन्तर्गत अहिले पाइप बिछ्याउन लगायतका कार्यक्रमहरू तीव्र रूपमा अगाडि बढाइरहेका छन् शुद्ध पिउने पानीबाट वञ्चित बने किसान पानी आए पी स्थानीय शुद्ध पीने पानी के अभाव में इस क्षेत्र का वासीदा विभिन्न रोग पीड़ित होने रहते अब इस समस्या बच्चे परियोजना निर्माण होना प्रति खुशी व्यक्त करो परियोजना संपन्न भेसिंदा प्रत्यक्ष भरतपुर में जारी अंतरकलेज टी ट्वेंटी क्रिकेट प्रतिजा खेल में वीरेन्द्र कैंपस एरबी विषय भैया बिहान भो खेल में वीरेन्द्र कैंपस बीले जीएम ऐके टीम आठ विकेट पराजित हो खेल में टस हारे पहले बैटिंग जीएमलाई पंद्रह ओवर चार बल में पूरा विकेट गुमा रन बनाई थी उसका सुनील था सर्वाधिक बत्तीस रन को योगदान दिए जवाफी बैटिंग वीरेन्द्र बीले सात ओवर चार बल मात्र दुई विकेटको मारेर लक्ष्य पुरा गर्यो खेलमाथि ओभर ओली बोलिङ गर्दै बिस रन दिई पाँच विकेट लिएका वीरेन्द्रका असिलामा म्यान अफ द्याच घ भए त्यस्तै दोस्रो खेलमा वीरेन्द्र क्याम्पस एले अर्किड कलेजलाई आठ विकेटले पराजित गर्यो अर्किडले दिएको पचासी रनको लक्ष्य वीरेन्द्र एले आठ ओभर तीन बलमा दुई विकेट गुमाएर पुरा गर्यो वीरेन्द्रका लागि बत्तीस रनको योगदान गरेका राजेश पुलामी म्यान अफ द म्याच घोषित भए यसअघि टसारेर पहिले ब्याटिङ गरेको अर्किड ओभर चार रनमा थियो। प्रतिगत हो भोली होने बोस्टन कलेज साइनिंग कलेज तथा दिवसों ने दोसों खेल में वीरेन्द्र एर प्रेरणा कलेजी प्रतिस्पर्धा होने एरा पिरना होनी संचार संयोज प्रकाश श्रेष्ठ ने जानकारी नेपालको तेस्रो पर्यटकीय स्थल चितौनको सोह्रमा पुष एघार गतेदेखि चितौन हात्ती महोत्सव हुने भएको छ विगत नौ वर्षदेखि हुँदै आएको हात्ती महोत्सव पुष एघार गतेदेखि पन्ध्र गतेसम्म हुने आयोजक छित्री होटल संघ सोहराले आज पत्रकार सम्मेलन गरी जानकारी गराएको हो यसअघि तीन दिनसम्म भएको महोत्सव दशौं संस्मरणमा हुने पाँच दिन हुन लागेको हो हात्ती महोत्सव अन्तर्गत हात्ती दौड हात्तीका छावाहरूको फुटबल प्रतियोगिता टाँगा दौड गाडा दौड डुङ्गा दौड हात्तीको श्रृङ्गार प्रतियोगिता लगायत सांस्कृतिक कार्यक्रम पनि हुने हात्ती महोत्सवका संयोजक ज्ञानेन्द्र कुमार विष्टले जानकारी दिनुभयो महोत्सवको तयारी पनि अन्तिम चरणमा पुगेको उहाँले बताउनु महोत्सव अन्तर्गत हुने हात्ती दौड़मा बिसवटा हात्तीको सहभागिता रहनेछ त्यस्तै हात्तीको छावाहरूको रोचक फुटबल प्रतियोगितामा चार श्रृङ्गारमा पाँच गाडा दौड़ र टाँगा दौडमा बिबीस वटा हात्तीको सहभागिता रहनी पत्रकार समय जग विष्टले बताउनु भयो अघिल्लो वर्ष समावेश नगरिएको ढुङ्गा दौड़लाई यस वर्ष स्थान दिएको छ हात्ती नदीमा हुने डुङ्गा दौड़मा दस राप्ती नदी में डुंगा दौड़ में दसवटा डुंगा में प्रतिस्पर्धा होने संयोजक विष्ट बाघमा मध्यवर्तीमुदायिक वन को शहर में महोत्सव में राष्ट्रीय तथा स्थानीय कलाकार विविध सांस्कृतिक कार्यक्रम संयोजक केशव पांडे जानकारी द्वो चितवन को विश्वभर चिनावना पर्यटन प्रबंधन कर वन्यजंत संरक्षण कला संस्कृति संरक्षण तथा स्थानीय क्षेत्र को विस करने प्रत्येक वर्ष हात्ती महोत्सव वीरगंजको मेन रोडबाट रकम लुटेर भागेका दुईजना भारतीय लुटेर पक्राउ परेका छन् माई स्थान र महावीर स्थान चोकको बेसमा रहेको हिमालयन ब्याङ्कबाट तीन लाख पचहत्तर हजार दुई सय रुपियाँ झिकेर एनआइसीबी ब्याङ्कमा जम्मा गर्न हिँडेका त्रिवेणी ग्रुपका कर्मचारी सन्तोष पाठकको साथमा रहेको नगदसहितको झोला लुटेर हरुलाई स्थानीयवासियों को सहयोग में प्रहरी ने पकड़ हो पकड़ा पारने भारत सिलगढ़ी राजगंज थान का अड़तीस वर्षे कमलेश्वर ग्वाला रबत तेइस वर्षीय रोहित ग्वाला रहेका छन् पुरानो बस पार्क स्थित पुसन होटल गाडीको बाटो बाटे लुटे होले रकम लुटेका थिए भारतीय नम्बरको मोटरसाइकलमा सुभा लुटे राहुले पाटकको साथमा रहेको नगरसाइकको झोला लुटेर भाग्दै आदर्श नगरको मेनरोड स्थित लोहारपट्टी चोकमा नौप बयालिस बयानब्बे नम्बरको मोटरसाइकलमा ठुकिएर लडेपछि स्थानीयवासीले पक्राउ गरेका थिए जिल्ला प्रहरी कार्य पर्साले आज बिहान झन्डै दुई लाख मूल्य बराबरको चार किलोग्राम अवेश सुनसहित एक सनालाई पक्राउ गरेको छ विशेष सुराकीको आधारमा प्रहरीले काठमाडौँबाट बेरिगन्जतर्फ जाँदै गरेको अमन ट्राभल्सको नाचार ख अठाइस चौबिस नम्बरको यात्रुबाग बसबाट चार किलो सुन सय बाह्र जिल्ला बरियारपुर निवासी अठाइस वर्षीय दिनेश चौधरीलाई पक्राउ गरेको परसका प्रहरी औपरिचक धीरज प्रताप सिंहले बताउनुभयो प्रारम्भिक अनुसन्धानको क्रममा सो सोनम भारत रक्सोल निवासी प्रमोद सराफको भएको घटनाका बारेमा थप अनुसन्धान जारी रहेको पर्साका प्रहरी औपरीक्षक सिंहले बताउनुभयो अब पालो अर्पण जनावासको अर्पण जनावासमा हाम्रो प्रश्न छ संविधानसभाको निर्वाचन भएको एक महिना पुग्दासम्म संविधानसभा गठन नहुनुलाई तपाई के भन्नुहुन्छ यी दलहरूको आन्तरिक समस्या बी असन्तुष्टलाई मनाउन सी परम्पराको निरन्तरता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 कालो ट्राफिक खबरको यति बेला नारायणगढ हेटा सडक खण्ड खुल्ला छ त्यस्तै गरी नारायणगढ मोगलेन मोगलेन नौबिसे काठमाडौँ सडक खण्ड मोगलिन दमौली पोखरा सडक खण्ड र नारायणगढ प्रासी बुटोल सडक खण्ड पनि खुल्ला छ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 चार गतेको संविधानको चुनाव भएको एक महिना पुग्न लाग्दासम्म सरकार गठन हुन सकिरहेको छैन त्यसैले संविधान सभा गठन गराउनका लागि राजनैतिक दलका नेताहरूलाई तपाईँले के सुझाव दिनुहुन्छ भनेर आज हामीले सर्वसाधारणलाई सोधेका छौँ एकदम छिटो गठन गर्नुपर्छ किन ढिलाइ गरिरहेका छन् यिनीहरूको हामी सर्वसाधारण जनताले बुझ्न सकिरहेका छैनौँ आज चुनाव भएको एक महिना बितिसक्यो हाम्रा यो राष्ट्रिय दलहरूले के हेरेर बसिरहेको छिटोभन्दा छिटो यिनीहरू सरकार गठन गर्नुपर्छ अन्यथा फेरि भोट माग्न आउने बेला यी दलहरूलाई हामीले पनि फेरि सोचेर होइन भोट दिनुपर्ने अवस्था सिर्जना हुन्छ <laughs> अब मैले मेरो तर्फबाट भन्दाखेरि राजनीतिक दलहरूलाई सबै पार्टीहरूलाई मिलाउँदाखेरि समय त लाग्छ तर लाई बैठकहरू समय समयमा छिटो छिटो गरेर सम्झौता गरेर हुन्छ कि के कसरी हुन्छ सबै पार्टीहरूलाई लगाएर छिटो छिटो गरिदियो भने सरकार गठन हुन्थ्यो र सरकार जुन संविधान सभा निर्माण गर्नको लागि जुन गठन गरिएको सरकारले संविधान लेखन प्रक्रिया अगाडि बढाउन सक्ने थियो सरकारले समयमै एउटा सहमति सहमति प्रणालीद्वारा अब सहमति गरेर सरकार गठन गर्नुपर्ने हुन्छ सबैलाई अब बाहिरभित्र भएका सबै होइन चुनावमा भाग नलिएकालाई पनि सही समयमा छिटै तिनीहरूलाई पनि एउटा निकासमा ल्याएर सरकार गठन गर्नुपर्छ जतिसक्दो छिटो अब सरकार गठन गर्नको लागि अब संविधानमै व्यवस्था नभएको कारणले गर्दा प्रक्रियागत रूपमा जाँदाखेरि ढिला हुन्छ त्यस कुनै पनि काम ढिलो गर्दाखेरि राम्रो हुन्छ प्रक्रियात रूपमा जाँदा अगाडि बढ्दा राम्रो हुन्छ जस्तो लाग्छ मलाई त्यस गर्दा ढिलो भएको सामुदायिक आवाज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 इन्टरनेट लाइनमा पनि संसारभरिकै साथ सुनिरहनु भएको साढे छ बजेको अर्पण स्थानीय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 attitude